मईपुगे हई कार्यक्रम चलाना अब बिहान बिहान इसो चौतारा समय पुगकन आ कि ढिल हो कि मत आते कि भा मैं तमस्कार भन्न बिर्से लौ हई एंटेना फाउंडेशन नेपाल ले बना कार्यक्रम ने चौतारी में सबजाना मेरे नमस्कार अब मभन्दा पाकालाई ढोक पनि छ अनि सानालाई आशीर्वाद पनि छ अब आजदेखि म नै आउने कार्यक्रम चलाउन अब बुढाबुढीले चाहिँ केही गर्नुहुन्न भन्ने छ र होइन <laughs> अब आफ्नो पालामा उहाँ तिस पाथीको धोक्रो बोकेर ठम्ठमी थम, देउराले उकालिन्थ्यो अब अहिले हामी बुढाबुढीलाई इटिटारले गन्दै गन्दैनौँ अब मेरो नाम चाहिँ ठुली बजे ठुली बजे भी गम सब चिंसन मतलब घर छोरा बुहारी नाती नाती नब्सन ना खो नाती के नातीनी आँचु भन्तीर अबेला पो थाले पो होता हे आठ बजेर दस मिनट गइसकेछ लौ हजुरआमाले मार्ने होइन हाल्छु ल आज त कार्यक्रम सुरु गर्ने बेलामा बोलाउनु भएको थियो यो निन्दाले नि कहिले नछोड्ने भयो ए ए चन्डिका, हेर या हो हजुरआमा आठमा चण्डिका ल ल म त यहाँ तयार हुँदैछु भगवान् कति टाइम लाग्ने हो तिमीलाई पनि तयार हुन र छिटो गर है छिटो गर हजुरआमा कार्यक्रम सुरु भइसक्यो र भइसक्यो नि भइसक्यो ठुल्ठुलो सरले नबोला उहाँ सुन्ने मान्छेले नि झगडा गरिरहन्छन् कि क्या, इम... भाई भाई mm? थुल क्या यो हजुरआमा नाति नातिनाहरू भनेर भन्न ए साँच्ची हो त है हाम्रो अवस्था नेपालभरिका रेडियो सुन्ने श्रोताहरू सबैले सुनिरहनु भएको छ नि है साँच्ची ल हजुरआमा सुरु गर्नुहोस् हामी त यतै बस्यौँ हुन्छ म नि यहीँ बस्छु आज म आमाको नामबाट नागरिकता लिने विषयमा कुरा भन्छु यो विषयमा हामीले रिपोर्ट पनि बनाछौँ अनि मान्छेहरूसँग अन्तर्वार्ता ल्याएछौँ एउटा सानो नाटक पनि तयार पाराछौँ यी सबै कुरा सुनिसम्म तिमीहरू यही बसिरहनु पर्छ अब हुन त हजुरआमाले भनिहाल्नुभयो कति धेरै कुरा ल्याउनु भए तर फेरि उता चर्पी जान मन लाग्यो भने नि हजुरआमा के हुन्छ त्यही बेलामा सोचौँ अहिले उहाँ सबै कुरा सुनाउँछ मलाई तिमीहरूलाई थाहा छ कि छैन नेपालमा नि आमाको नामबाट नागरिकता पाइन्छ अब बुझेछीको <laughs> अन्तरिम संविधानमा लेखेको कुरो हो त्यो त हामी ठिठी हुँदा त आमाको नामबाट नागरिकता लिने कुरो त एकादको कथा जस्तै पाथ्यो अब सबै कुरामा पुरुष आबी म त रिसाउँदै जा पनि नाम नाम पहिला काही त यसमा पनि त माया मलाई त साह्रै राम्रो लागेछ एक सय आमा लिसकेलासित त मैले नै कुरा गरेर एकपल्ट सुनाउँछु भनेको दोलामै पर्छ श्रीमान छोरी सोलह वर्ष त्यस्तो माथिलाई भन्न त किन नमिल्ने जबरजस्ती करा हो अब खासै मलाई क्या भन्न पनि मलाई केही थाहा छैन होइन मेरो अब घर बसे यताउता सिधा घर गएँ घर गए सँग अन्तिममा पुगेपछि मैले आमासँग कुरा गरेँ होइन कुरा गरे पनि फेरि यतै फर्केर आएँ कि म मलाई बस्नमा म यतै फर्केर आएँ अब यहाँ पनि अब दिन दिन घरि अब खाएको चिज भए पो अब पस्थ्यो र अब नखाने चिज खाएपछि के पस्थ्यो र मलाई मलाई अब यहाँ पनि त्यस्तै भयो त्यस्तै भएपछि म गएँ होइन माइतै गएँ माइतै भन्नु अब माइती त्यही नभएको अनमारी केटी अब कसरी माइती भन्नु घर गएँ भनौँ न घर गएँ घर जाँदाखेरि पनि अब सबैले अब गाउँले अब यति एउटा अरूलाई त्यति त्यस्तो हुँदो रहेछ गाउँले पनि छिसी धुर गरी भयो अनि म दु ख सुख अब यो छोरीलाई तिमी जन्मायौँ जन्माएर अब यता लिएर आएँ यता ल्याएर अनि पालन पोषण गर्दाखेरि अरू दुईवटा पनि त्यस्तै भइरहेको छ अहिले भयो अहिले पर्यो सात क्लास हो मेरो गएर मैले कुरा राखेँ कुरा राख्दाखेरि मैले त्यहाँबाट सक्सेस भए त्यसपछि सबिनाजीको नागरिकता बनाउने क्रममा चाहिँ तपाईँले दुख पाउनुभयो साह्रै जानुभयो दोलखामा सिडी कार्यालयमा जानुभयो त्यहाँ कस्तो व्यवहार भयो सुरुमा तपाईँलाई कस्तो व्यवहार पाउनुभयो तपाईँले त्यहाँ अब यो बाहु छैन भनेको खुट्टा भए धरती फुटालेर टुमा समातेर तान तानेर बाउ उपस्थित गर होइन यदि भनेको नागरिकता बन्दैन जबर भनेर त्यहाँबाट मलाई ढका लिएर निकालेको तर म अब धेरै असर पर्दैन जस्तो लाग्यो हजुरको नागरिकता चाहिँ थियो हजुर नमानिसकेपछि तपाईँलाई के लाग्यो अब यो विवाद चाहिँ म यतिकै टुङ्ग्याउँछु मेरो लाग्यो मलाई खासै पिर चाहिँ लागेन मैले एउटा अहिले पनि मसँग छँदैछ यो पत्रिका होइन पचपन्न सालमा एउटा पत्रिका भेटाएको थिएँ पत्र पत्रिका नि हेरी गर्थेँ अनि पत्रिका भेटाएको थिएँ आमाको नामबाट नागरिकता बन्छ भने थाहा पाएर मैले यो प्रोसेस चाल्दै गएँ चाल्दै जाँदाखेरि दोलखा छिटे तारा ल्यायमा चाहिँ धेरै अपहरित भयो कि म धेरै नरा टचहरू आयो मलाई घटनाहरू सुन्नु पर्यो कानले एकजना साथी हुनुहुन्थ्यो भनौँ सपना कुरा राखेँ कुरा राख्दाखेरि यसरी जानुहोस् निर्णय दियो श्रीमानको चाहिँ नागरिकता चाहियो कि चाहिँ घरबार स्थायी ठेगाना चाहिएको छैन पछि मलाई भावी सन्तानलाई एकदम खुसी छु म हेरा हेरा हे आमा को नाम बाता दिने भू का दुख पाकिस्तान तर जे भानी गङ्गा कि छोरी सबिनाले नागरिकता पाइन् गर्दा राम्रो भयो कि हजुर उनीहरूलाई त्यसैले त नागरिकता दिए नि नत्र पहिले नै झुलाइरहेको थिएँ नि सुन्नु भएन तपाईँको यो कुरा त्यही सुनेर त चित्त दुख्यानी मेरो बा सबिनाले त बरु नागरिकता पाइन् यहाँ नागरिकता बनाइ पाऊ भनेर सिडियोकारले जानेर नपाउने धेरै भाषन क्या निसा राई नानीले धादिङको सन्चिता खचोडासँग कुराकानी गरेर यहाँ हामीलाई पठाएकी मंग मङ्सिरमा चाहिँ तपाईँ धादिङ स्थित चाहिँ जिल्ला प्रशासन कार्यालयमा चाहिँ धाउनु भयो होइन ना, आफ्नो नागरिकता बनाउँछु भनेर खास तपाईँले त्यो आमाको नामबाट नागरिकता बनाउन पाइन्छ भनेर कसरी थाहा पाउनु भयो अनि बनाउन जानुभयो एड आएको हुन्छ नि त टिभी रेडियोमा समाचारहरूले भन्छ नि अनि थाहा पाएर मेरो साथीले पनि बनाएको थियो आमाको नामबाट नागरिकता सँगै पढेको साथीले पनि बनाएको हुनाले गएको थियो पाइन मैले मेरो नबने आएर उसलाई भन्दाखेरि गाह्रो हुन्छ तर बनायो बन्छ भन्ने जस्तो कुरा गरे तपाईँको बुवाको नामबाट नागुन भएको आफूलाई स्याहार्ने त आमा भएपछि बाउकै काम बाउको कामै छैन घरमा नआ छ न केही छ आमाले सानैदेखि स्याहारेको भएर आमाकोबाट बनाउनु खोजेको तपाईँको बुवा आउनुहुन्न घरमा हुनुहुन्न उहाँ चाहिँ कता हुनुहुन्छ खै थाहा छैन छोडेर गएको तपाईँ कति वर्षको हुँदा चाहिँ तपाईँको बुवाले छोडेर जानु भएको दस वर्ष याद छ तपाईँले कस्तो हुनुहुन्थ्यो बुवा अनि खास के कुरामा झगडा परेर छोडेर जानु भएको कि के कारणले होइन पहिल्यैदेखि आउने जाने गरिरहनुहुन्थ्यो त्यस पछि चाहिँ गएपछि खै किन फर्केर आउनुभयो यो घर परिवार हेर्ने होइन तपाईँहरूलाई स्याहार्ने पढाउने काम चाहिँ तपाईँको आमाबाट नै भयो सबै आमाले नै गरेको सानैदेखि तपाईँको अनि बुवाको मतलब घर कता केही थाहा छ तपाईँलाई जिल्ला बागलुङ भन्ने थाहा छ अरू केही पनि थाहा छैन बुवाको नाम थाहा छ थर थाहा था छैन नाम प्रेम हो होइन थर चाहिँ थाहा छैन विवाह त्यस्तो छ कि छैन विवाह छैन मेरो आमा घरै गएको छैन अहिले आमाको नामबाट भन्छ भनेर जानु भयो होइन जिल्ला प्रशासनमा आफूसँग के के कागज पत्रहरू लिएर जानुभयो तपाईँले नागरिकता बनाउँदाखेरि गाविसको सिफारिस मेरो पढेको सर्टिफिकेट आमाको नागरिकता सिफारिस लिएर जाँदाखेरि गाविसको सचिवले पनि नागरिकता बन्छ नै भनेर पठाएको जब तपाईँ पेस गर्न जानुभयो त्यसपछि के सोध्यो तपाईँलाई एकैचोटि भनिहाल्यो कि के के ल्याऊ भन्यो कस्तो कुरा भयो सिधै बनाउनु दिन सबैले त्यहाँ भएको काम गर्ने सरकारी काम गर्ने मान्छेहरू सबैले बनाउँदिन नै भन्यो पछि एकजना मान्छे चाहिँ चिन्दिनँ उहाँले नै राधिका दिदीको नम्बर दिएर पठाउनु भएको उहाँले सहयोग गर्नुहुन्छ अहिलेसम्म आएको यो सिडिओ साहबले कसैको बनाउनु भएको छैन उहाँकोमा गयो भने बन्न सक्छ तपाईँको यो नम्बर लिएर जानुहोस् भनेर उहाँले दिनुभएको थियो नम्बर आमाको नामबाट पनि त नागरिकता दिन्छ नि सोध्नुभयो अहिले यो गाविसको सिफारिसहरू सबै लगेर बुझाउने ठाउँ हुँदैन त्यहाँ लगेर बुझाएको यहाँ बाउको नामै छैन आमाको नाममा नाग त ना बन्दैन ना ना ना ना ना ना ना यो बसै नगरी हुन्छ भनेर भन्यो सिधै सबैले भित्र बस्ने कर्मचारी जति चा अनि सिडियो कहाँसम्म पुग्नु भयो कि त्यहीँबाट तपाईँ फर्किनु भयो सिरियस आउनुभएको थियो सिरियसा पनि कुरा गरेको सिरियसले पनि बनाउने कुरा गर्नुभयो आमाको नामबाट नाग्दा बनायो भने बेजत हुन्छ बाउ भनेर सोध्छ यो बनाउने कुरै होइन यो सर्वोच्चले दिए पनि यस्तो बनाउनु हुँदैन भन्ने जस्तो कुरा गरेको सबै कर्मचारी बेजत हुन्छ नै भन्नुभयो उहाँले तपाईँले कस्तो लाग्यो त्यतिखेर फर्किनु भयो कि केही कुरा भन्नुभयो उहाँलाई मैले सोधेँ अब आमाको नामबाट नाग्ता बन्छ भनेर सबैतिर भनिरहेको छ कस्तो चाहिँ बच्चाले चाहिँ आमाको नामबाट नागता पाउँछ भनेर मैले सोधेको त्यो त अब बलात्कृत अनि यो बेजत भएको आइमाईहरू बुढोको कुनै खबर खबर केही नभएकोहरूले मात्रै पाउँछ भन्ने जस्तो कुरा गर्नुभयो सिडिओ साहबकै जवाफ भयो तपाईँले केही भन्नुभयो उहाँलाई अब सिडिओ जस्तो मान्छे धेरै अब जे भे लेखे मानेरी भादा खरी अब वा... के भन्ने बुझेर नि अबुझ मान्छेलाई भनेर साथ दिने छैन नि बल्ल बल्ल आमाको नामबाट बन्छ भन्दा पनि नभनेपछि कस्तो भयो त्यो दिन चाहिँ अब कस्तो हुने नपढ्न पाइयो न जागिर खान पाइयो जे भए पनि आमाले कमाएर आम पालेको अब आमालाई पाल्न सकेन मम्मीले चाहिँ के काम गरेर तपाईँहरूलाई पाल्नुहुन्थ्यो तरकारी पोसल्छ सबैले बन्छ भन्थ्यो खै किन नबनाउनु भएको थाहा भएन क्या सिरियस त्यसपछि तपाईँ फर्किनु भयो कि अनि अब फेरि नागरिकताको लागि प्रयास गर्छु भनेर के गर्नु भयो पछि रालाई फोन गएको रहेछ राति फोन गर्नुभएको थियो प्रोग्राम भएको थियो बवर मल्कमा नाम चाहिँ याद होइन मैलाको केही कार्यक्रम थियो हिसिलामिजी हुनुहुन्थ्यो त्यहाँ गएर मैले त्यहाँ पनि भनेको थिएँ राजनीतिक दलकै मान्छे थिए उहाँहरूले केही भन्नुभयो बन्द छ यसरी प्रोसेस गर्नु भनेर केही भन्नुभयो कि सुन्नुभयो पछि केही सकेसम्म गर्छु भन्ने जस्तो कुरा गर्नुभएको थियो यसलाई एमजीसँग चाहिँ कुराकानी भएन त्यसपछि म फर्किहालेँ अहिले तपाईँ कति वर्षको हुनुभयो उन्नाइस सो तपाईँले अहिले प्लस टू पास गरिसक्नुभयो होइन प्लस टू पास गरिसकेपछि नानी त नहुँदा के के समस्या आयो म अब फर्दर स्टडी भएन नि त बिएचएम गर्न पाइनँ होटेल म्यानेजमेन्टको लागि नागरिकता भएको भए पढ्न पाइन्थ्यो जागिर खान पाइन्थ्यो अहिले चाहिँ तपाईँको मम्मी के गर्नुहुन्छ तपाईँको लागि धेरै खट्नु भयो होला है उहाँ पनि खट्नु भएको थियो अझै पनि नागरिकता बन्छ भने ना। बनाउने भन्नुहुन्छ अहिले पनि पसलै छ पसलमै काम गर्नुहुन्छ गएको मङ्सिरमा चाहिँ नागरिकता बनाउन ना तयार हुनुहुन्थ्यो बनेन होइन अब पनि फेरि केही पहल गर्न चाहनुहुन्छ बन्छ भनेर अझै पनि बनाउँछु म अझै पनि के गरेर बन्छ भने म अझै पनि कोसिस गर्ने नै कति प्रमुख जिल्ला अधिकारीहरूले चाहिँ अरू जिल्लाहरूमा चाहिँ नागरिकता दिनु पनि भएको छ आमाकै नामको आधारमा होइन तपाईँलाई चाहिँ आमा वंशज हो कि बहु वंशज हो जस्तो लाग्छ सानैदेखि जन्माएर हुर्काउने आमा भएपछि बाउ वंशज हो जस्तो लाग्दैन आमा नै हो वंश जति दुःख गर्नु सबै आमाले गर्छन् बाउ हुनेको त बाउको नामबाट बन्छ होइन ना। तर आमा मात्रै हुनेको पनि आमाको नामबाट बन्नुपर्छ ना जस्तो लाग्छ मेन अब देशमा यत्रो निर्वाचन हुँदैछ त्यसमा भोट हाल्न पाइँदैन कुनै पनि राष्ट्रिय कामहरू केही छ भन्यो भने पनि गर्न पाइँदैन आफूले चाहेको कुराबाट धेरै पछाडि परेको जस्तो लाग्छ मेन नागरिकै नभएपछि ना पासपोर्ट केही बन्दै बन्दैन विदेश पनि जानु पाइँदैन केही गर्नै पाइँदैन अब बेपत्ता भएको बाउलाई कहाँबाट खोजेर ल्याउन् तेस्तो बेलामा त कानुनले भन्या चिज त दिन पर्यो नि साह्रै गाह्रो पो भयो मलाई बिचमा कार्यक्रम छोडौँ भने सबलाई रिस उठला नछोडौँ भने यो हट फिल होला जस्तो पो बो भइसक्यो त हजुरआमा ए चिया लिनु तपाईँ चाहिँ चिया खाएर बस्नु एकछिन हेर मेरी नातिनी कति प्यारी चाहिँ अब यसले नारी त नपाएर ना दुःख भएको दिन मलाई कस्तो लाग्ला अहिले अरू नाति नतिनाले नारी त नपाउँदा ना त्यस्तै ती भएको छ मलाई तर भन्न त आमा एक जना नेपाली नागरिक भयो भने छोरा नारी त दिने भन्यो त नि तर खोइ तपाईँ पहिले चियाखानुआमा यो, यो कुरा चाहिँ पछि गरौँला ल ल एकछिन चिया खान्छु है त करै गरे चियार्नु अब चाहिँ अलिकति सास आयो बुढेसकाल आएछ अब त एकै ठाउँमा उभिएर धेरै बेर बोल्दा नि नसक् यी केटाकेटीहरूले झन हरमा लाएर उल्कै गर्छन् धन्न अब भने उनीहरूकै कोठातिर गए यति बेला म एउटा कथा सुनाउँछु भाकै कथा विदेशी केटोसँग नेपाली केटीले बिहे गरेछन् बच्चा बच्ची पनि भएछन् हुर्केछन् बढेछन् अब नागरिकता बनाउने बेलामा चाहिँ आमाको नागरिकता छ तर नागरिकता बनेन अब भनेर भो अब बनेन नायिता अब परिवार सा खेत साल एक महिना एक गते जन्म पच्चिस वर्षमा नेपाली नागरिक भइसक्यो दुई हजार त्रिसठी साल दस महिना उन्नाइस गते मैले फर्म भरे नागरिकताको लागि है गाविसको सर्जी म पनि गराएँ मैले त्यसपछि पुलिसको सर्जीमेन पनि गराए जन्मको आधारले लिनको लागि भएन स्कुलको सर्टिफिकेटहरू पनि छ आठजनाको नागरिकताको फोटोकपी लगेर सर्जमिन पनि भएको सिभिसमा पनि भयो प्रशासनमा पनि भयो मालपतमा पनि लगाइयो त्यसपछि रोकिगयो काम छ महीनासम मौरे को नागरिकता विषय में कन्म को आधार ने नागरिकता जन्म को आधार ने कस्तो नागरिकता भाग बन को फिर मैत बने मामअली बने अब छैन भन्ने सुविधा भन्छन् अब त्यो अब एन अब तपाईँको एन कानुनहरू के हो अब त्यो त हामीले बुझ्न सकेनौँ अब ठुल्ठुलो मान्छेहरूसँग कुरा गर्दाखेरि अब एन छैन एन छैन एन त्यो एन कस्तो हो त बाहिरको मान्छे तपाईँले हुन्छ हुन्छ भन्ने तर भित्रको मान्छेले एन होइन एन छैन विदेश नागरिकलाई नागरिकै दिन मिल्दैन भनेर भन्छ अहिले नागरिकता नभएर कहाँ कहाँ तपाईँले अप्ठ्यारो परेछ मलाई नागरिकता नभएर ना मलाई अहिले सरकारलाई राजसु तिर्नु सकिया छैन मेरो नागरिकता नभएर ना मैले मोटरसाइकल चलाउँछु मोटरसाइकल किन्ने इच्छा छ लाइसेन्स छैन गाडी किन्नु खोज्छु लाइसेन्स छैन कुनै व्यापार दर्ता गर्नु खोज्छु नागरिकता छैन कुनै कारोबार गर्नु परे पनि नागरिकता सबभन्दा पहिला मेन हतियार भनेको नागरिकता छैन विदेश जानु मन लाग्यो भने पासपोर्ट बनाउनु सकेको छैन प्रगति गराउँदा सरकारलाई पनि होस् हामीलाई पनि होस् भन्ने कुराबाट वञ्चितै छौँ नि तपाईँको परिचय दिनुहोस् न मेरो नाम मुन्ना हो गरे अरे नाम जमाल अख्तर हो तपाईँ कहिले नेपाल आउनु भएको म दुई हजार महिना एक गते ठ्याक्कै म सुर्खेत झरेको हुँ सर मेरो घर तो अब इंडिया हो बैराइज एकदम नजीक बैराइज को एकदम अगल बगल में घर लगभग 18 वर्ष को उमेर थियो मैं ही बस ही बिहा करें फर्कना पाए तो अब मैं पा मेरा बच्चा पाँथे सर मैं पहला तो पहल के कर दु हजार तिरसठी साल में जो व्यापक टीवी रेडियो हल्ला हल्ला हमी चाहिए गाबिशा गये मेरो नभए पनि मेरो बच्चाहरूको बनाओस् भनेर त्यो हिसाबले दौड्दा दौड्दा दौड्दा दौड्दा सर कुनै हालतले भएन सबै पार्टीको मान्छेसँग पनि कुराकानी गऱ्यौँ सर केही सिप नलागेपछि फेरि बसिगायौँ कति बच्चाहरू छ तपाईँको मेरो दुई भाइ छोरा छन् किरे छोरीहरूको सबैको बिहा भइसक्यो सर उनीहरूको त आफ्नो लोकनेवाता बनाए सबको बन्यो अनि आमाको नागिस छ मैले त अब आगो छ सबभन्दा ठुलो त्यही रहेछ आमाको नामबाट सबै जग्गा जमिन धारा बत्ती टेलिफोन दोकान दर्ता सबै एउटैको नाममा छ सर कि बस्नु पर्यो कि त यहाँ बेचेर अब उतै जानु पर्यो आन्तै जानु पर्यो मेरे बसने जिंदगी यहीं बसने विचार मेरा अब तो यहाँ सब लगभग दुई कट्टा जगह छोरा छोरी आठ दसवटा नाती ना इन छोड़कर म कह जाऊ छोरा एटा गाड़ी चला त्यही पनि अनि अर्काको भरमा के बगलमा अर्को वाला बस्छ अनि बल्ल उसले चलाउँछ उसको वञ्चित ऊ पनि वञ्चित छ कान्छो स्वरो अब जेठोको तपाईँको त्यही अब इलेक्ट्रोनिक पसल छ मम्मीको नाममा पसल छ बस्छ सज्जनको मम्मीसँग कुरा गर्नुहुन्छ आइपुग्नु भएको छ हजुर आइपुग्नु नमस्कार हैस्कार तपाईँको परिचय दिनुहोस् नाम सडतालिस वर्षको भयो कि तपाईँ कहाँ जन्मिनु म दैलेख कुशाला जन्मियो म आठ नौ वर्षको हुनामा बुवा मम्मीले मलाई यहाँ ल्याउनु भयो को मेरो यहीँ हुर् के यहीँ बिहा जानुभयो यहीँ बसिया छु तपाईँको नागरिकता छ है हजुर मेरो छ माथिबाट छ हजुर कहिले बनाउनु भएको मैले टोलीमा पहिल्यै बनाएको हजुर घरमा नागरिकता भएको तपाईँ मात्रै होला हजुर म मात्रै छु नियम बुझ्दाखेरि र अहिले यसो माहौल बुझ्दाखेरि त मलाई कि अहिले अप्ठ्यारो लाग्नु लाग्यो कि मलाई छोराको भविष्य बन्द नै जस्तो लाग्नु लाग्यो कि नेपालको नागरिकता नभएको चेलीबेटी जस्तो बनाइदिएँ क्या मलाई त यहाँ बनाउँदाखेरि अलिकति नराम्रो मलाई खल्लो लाग्यो छोराहरूको जिन्दगी हेर्दाखेरि त्यो मलाई अर्कै लाग्छ म त के नबसाउँ जस्तो पनि लाग्नु लाग्यो क्या मलाई त यस्तै बिरुवा भयो र म त कहीँ गइजाऊँ कि जस्तो पनि लाग्नु लाग्यो अनि सबै घर जग्गा भयो दोकान भयो मेरो नाममा छ भोलि दुईवटा छोरा छन् मैले बाँड्न परेर मैले छोराहरूको भागमा गर्न परेपछि भोलि मैले कस्तो के, के।, के गरेर पर गर दिने हो कस्तो गरेर दिने हो भनेर मलाई त्यो समस्या ससा माइना सात महिना दौडदुब गर्दाखेरि कुनै सिप नलागेर थाकेर म त हराक भएर बसेछु अहिले अझै पनि परस गर्दैछौँ कहिले कता दुखुनी कहिले कता दुख्ने केही सिप लाग्दैन हामी सोझो हुनाले होला कि बाङ्गुङको तर्फबाट चल्या भइदिया भए हुन्थ्यो होला होइन मेरो बुढो बिमारी भएर पनि टेन्सन मुटुरु बिमारी भइहाल्नु भयो त्यही टेन्सनले सुन्दाखेरि हरेस खाएर म त दुई सात खाना पनि नखाएर त्यत्तिकै बसेको म त हजुरमा ए हजुरमा कहाँ निलाउनु थाल्नु भयो भने तपाईँ के भन्छ यो कहाँ निधाउँछु म मान्छेका समस्या भन्दा भन्दा ढिक्क लाएर सोचिरहने कति न बिहान बेलुकै आफू जस्तै निधाउने सोच्दो हो अब साठीको उमेरमा नि म हट कट्टै छु बुझ बुझे बुझे तपाईँको काम गर्नुलाई त्यसो भाइ म त निधाउनुभयो कि भनेर यसो सम्झाउनु मात्रै आएको तपाईँलाई अँ कति कुराहरू नहेकी छ अहिले निधाउनु रे दाङ भन्ने जिल्ला छ नि त्यहाँबाट कस्तो कुरा पठाउनु भएको छ यहाँ आफूलाई कहाँ जानु तर सुनेकी छु कि त्यहाँ बादी समुदायको बस्ती छ अरे के बाबु अनि त्यही बस्तीमा गएर माधव चौधरीले रिपोर्ट बनाखन् कि अब उनीहरूका सन्तानका नागरिकता चाहिँ बनेर तर बाउको टुङ्गो नलागेको भनेर लेखिदिँदा चाहिँ उनीहरूलाई साह्रै न मजा लागेको दा। दांगघोराई दुर्गा भवानी टोल का चौबीस वर्ष का एक युवक ने दुई वर्ष अगरिक बना निकल शास्ति भोग् पर्य कारण थी आमा को नागरिकता लिखू बादी समुदाय का ये युवक लिला प्रशासन कार्यालय ने नागरिकता तो दिया तर वहां को नागरिकता में बाबू को नाम धने पितृत्व को ठेगा अपमानित महसुस वाक्य बुरा जो लिया पीतृ तो नोज उन खोजा को तर मै तो अब एक चोटी अब था मतलब झसंगे तो ठाव खाली नहीं व्यापार का मध्यम जीविकोपार्जन करते यही पेशा नई उन्नी को नागरिकता प्रमाण पत्र का बनाई वादी समुदाय का नागरिकता में अपमित होनेसो नमस्कार मेरे नाम रंजिता नगर पालिक वार्ड नंबर आठ दुर्गा भवानी टोल संस्था पुराना जमा का नागरिकता फला शब्दहरू प्रयोग गरेका छन् नागरिकता बनाउन आफ्नो समुदायका व्यक्तिहरूलाई सहयोग गर्दै आउनु भएकी घुराईकै सामाजिक कार्यकर्ता रन्जिता नेपाली अवैधानिक भनिने सम्बन्धबाट जन्मिएका कारण बाबुले नागरिकता नबनाइदिने ना गरेको बताउनुहुन्छ दीदी जन्मका बाल बालिका नागरिकता पाँच खुशी लाई बहनी अलग दुख के लगे जो नागरिकता में हो तबू को नाम उखदे धेथ बाबू पहचान नाम लेखिन्न जिस आमा नागरिकता बना आमा को बाइक नोस भीति भार क्या जो नागरिकता प्राप्त कर रहा तीनों अब कहीं जागरी खानन कामकाज कर का... ता पेश करता न्यक्ति पुरुष अथवा महिला क्षिणता बोझ हो मेरे बबू पत्ता लगे राज्य अर हमारा मान सम्मान घटे गागरिकता बना पितृत्व को ठेगा नंबर वाक्यांश लिखा जीवन भरी अपनित होने भबू को नाम ठावी छोड़ना सकिने बादी समुदायको को मग यता जिल्ला प्रशासन कार्यालयले भने आमाको नामबाट दिइने नागरिकतामा बाबुको नाम, नाग बाबु नाम लेख्ने ठाउँमा खाली छाड्न नमिल्ने बताउँछ जिल्ला प्रशासन कार्यालय दाङका नागरिकता फाँटका नायब सुब्बा वासुदेव पोखरेल बुवाको मात्रै नाम लेखेर गर्दाखेरि आमाको नाममा खाली ठाउँ छोडे जस्तै बुवाको नामको ठाउँमा छोड्न मिल्दैन पृथ्वीको ठिका नभएको उल्लेख गर्ने भन्ने कुरो भएको छ त्यही भएर जिल्ला प्रशासन कार्यालय दाङका उपसचिव दुर्गा दत्त पौडेल राज्यले स्पष्ट कानुनी व्यवस्था गरिदिनु पर्ने बताउनु बताउनुहुन्छ कतिपय बुवा आमाको नागरिकता नभएको कारणले अथवा पतिको नागरिकता नभएको कारणले कसैले <Sanskriti> नागरिकता प्राप्त गर्नबाट कोही वञ्चित छ र त्यस्तो वञ्चित हुन नपरोस् भन्ने हो भने त राज्यले त्यो किसिमको व्यवस्था कानुनी व्यवस्था गरिदिनु पर्यो तर त्यसरी कानुनी व्यवस्था गर्दा पनि फेरि राज्यले के कुरामा चाहिँ ध्यान दिनुपर्छ भने त्यो गलत धन्दा सञ्चालन गर्नको निम्ति प्रोत्साहित हुने उत्साहित हुने त्यो गलत किसिमको क्रियाकलापमा चाहिँ नि आमाको नामबाट नागरिकता लिदा पितृत्वको ठेगा नलागेको लेखिदा हेपिने कारणले कतिपय बादी समुदायका व्यक्तिले बाजे मामा काका लगायतका नातेदारलाई बाबु भनेर नागरिकता लिएका छन् आमाको नामबाट नागरिकता लिने कानुनी व्यवस्थाले वादी समुदायका सन्तानलाई देशको नागरिकता बनाउँदैछ तर सम्मानित नागरिक बनाएको छैन नेपाल रेडियो म माधव ओहो कस्तो मला, कुरा मलाई पनि थाहा छ क्या अन्तरिम संविधान दुई हजार त्रिसठीले व्यक्तिको जन्म हुँदा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्था गराएको त्यसैले नागरिकता त पाउनु पर्ने हो नि तर पाएका छैन हेर्नु है कानुनले त आमा बाउ दुवै हुँदाहुँदै पनि आमाको नामबाट नागरिकता लिन्छु भन्दा पाइन्छ भने चा। आजको नाटक सुनेपछि त्यो कुरा सबै तपाईँले पनि सुनिहाल्नुहुन्छ नि म चाहिँ नाटक सुनाउँछु तपाईँलाई यो त यहाँ पिँढीमा पो पसिरहेको छ कहिले नजाने मान्छे के कामले गएको हो नि अनि पढ्नु पर्दैन तलै पढि त रहेको छ पढेर मात्र भएन क्या यसो जागिर पनि खानु पर्यो भनेर भन्ने बित्तिकै खाला जागिर तपाईँ पनि मेरो टाउको नानु न आमा यहाँ पाइसक्यो जागिर फुत्किने भयो अनि किन नि नागरिकता नभएर होइन जागिर चाहिँ कहाँ पाएको हो त गाउँकै संस्थामा हिजो पत्रिकामा मान्छे मागेको थियो आज गएर मान्छेहरूसँग यसो कुरा गरेको त अनिवार्य नागरिकता चाहिन्छ तपाईँको नाम र बनाउने नि दस दिनमा निवेदन हालिसक्नुपर्ने छ बुवालाई बोलायो भने बुवा इन्डियादेखि आइपुग्दाखेरि दस दिन यति बित्छ अनि कहिले नागरिकता बनाउने कहिले निवेदन हाल्ने कहाँ मेरो नामबाट पनि हुन्छ र नायिता नचाहिने कुराहरू छ हुँदो रहेछ नायिता कस्तो केटो रहेछ यो त मैले गरेर के गर्नु त्यहाँ मलाई केही पनि थाहा छैन त्यही पनि छोरी छोरीको नायिता बनाइदिने घर जिम्मा लिने काम त बाउको हो बाउ आउँछन् अनि उनले गर्छन् जे गर्नुपर्ने भने नि आमा मलाई अहिले जान्छ क्या नागरिकता बाउ होस् आमा होस् हुन त तपाईँहरूकै सन्तान अहिलेसम्म नथापाएको कुरा आफूले फेरि कमाउनलाई दुई दिन टाढा भयो भन्दैमा नागरिकता नै मेरो नामबाट निकाल्दा तेरो बाउले के सोचलान् भन्नु त अनि गाउँले पनि के भन्लान् गाउँलेको कुरा छोड्दैन क्या आमा तपाईँले पनि मलाई जन्म दिनुभयो मलाई हुर्काउन होला पढाउन होला रात दिन गरेर यत्रो दुःख गरिरहनु भएको छ फेरि अन्तरिम संविधानमै लेखेको कुरा हो जाउँ है आमा भोलि जसरी जानुपर्छ आ जान्नु म त थाहा छैन मलाई कस्तो कर गर्न जाने यो केटाले पनि छुप लाग्नु न आमा कति कर्कर गरेको अब यहाँ सिडियो काटेर त सक्यो, अब हुन्छ क्या भनौँ न काम भयो तपाईँ अर्को झेल्नमा जानुहोस् है लाउनुहोस् ल तपाईँ अगाडि आउनुहोस् त भन्नुहोस् के हो तपाईँको दाई मेरो नागरिकता बनाउनु पर्ने खोइ त बाबु होइन आमा हुनुहुन्छ नि मसँग एउ बितेको होइन होइन बुवा बाहिर हुनुहुन्छ अनि आमा हुनुहुन्छ कि अहिले मसँग ए आमा पो अलि भाइ हामीलाई अलिक गाह्रो छ के केको गाह्रो कानुन हो कानुनमा छ त मैले भनेको थिइनँ तँलाई हुँदैन भनेर एकछिन पकाउनु आमा अनि दाई किन हुँदैन यो यसो गरौँ न यो फाइल लिएर एकचोटि सिडो सापमा जानुहोस् होइन अनि उहाँसँगै कुरा गर्नु होला कि अब यहाँ अहिलेसम्म यस्तो केस आएको पनि थिएन अलिक दोहारमा पऱ्यो क्या म कसरी गर्ने के गर्ने एकचोटि माथि साफमा जानुहोस् न है ल भाइ यो तपाईँको फार्म लिएर जानुहोस् ल अर्को आउनु त के हो के हो सर नमस्ते नमस्कार नमस्कार, नमस्कार। बस्नुहोस् तपाईँ के थियो खासमा कुरो के भने सर मेरो नागरिकता बनाउनु पर्ने मैले आमाको नामबाट बनाउनु चाहेको बुवा इन्डियामा हुनुहुन्छ धेरै वर्षदेखि उतै बस्नुहुन्छ उतै काम गर्नुहुन्छ अहिले हामीसँग बुवा पनि हुनुहुन्न बुवाको नागरिकता पनि छैन अनि त्यही भएर आमाको नामबाट नागरिकता निकाल्नु मिल्छ भने थाहा पाइयो अनि त्यही भएर आएको तँलाई फेरि के हो के हो कुरो बुझिन सर ल ल मैले कुरो बुझेँ खोइ कागज पत्र दिनुहोस् सर मैले कागज पत्र सबै जम्मा गरेको छु फोटो पनि सबै अब ठिकै छ नि त गाह्रो भए पछि बनाउला नि त मैले हिजै भनेको यस्तो खालको केस हाम्रो कागज पत्र हेर्दा सबै ठिक छ एउटा कुरो चाहिँ के भने के तपाईँ साँच्चै आफ्नो आमाको नामबाट नायरता लिन चाहनुहुन्छ भने तपाईँको नायरता बन्छ होला बन्छ होला मैले गरिदिएको छु है सर यसलाई लिएर गएर अघि तपाईँ जुन कोठाबाट आउनु भएको त्यही कोठामा दिनुहोस् तपाईँको बन्छ साँच्चै बन्छ सर नमस्कार नमस्कार अनि यो नाटकमा चाहिँ प्रभाकर न्युपाली अन्जुल देवजा, प्रकेश सिन्धुलिया अनि रामबाबु रेग्मीले अभिनय गर्नुभएको थियो हजुरआमा हेर न हेर जान्ने आइपुगी ए नाटकमा को कोले ना, को को खेला हो भन्ने कुरा चाहिँ तपाईँलाई थाहा छैन होला भनेर भन्न आँकिने सम्झिरहे ए बिरसाई दिवाली ए बल्ला सम्झे यो नाटकको छोरो त साह्रै गजबको रहेछ नि आमाकै नामबाट नागरिकता बनाउँछु भन्छ बा अनि सिडियो साफ्ने गजबका रहेछन् कति राम्ररी मानेका अब कागज पत्र हेरेपछि त हुन्न भन्छन् कि भने त हुन्छ अरे जे होस् राम्रै कुरा सुनायो नाटक <laughs> मात्रै होइन कि साँच्चीकै यस्तै राम्रो सिडियो पनि छन् हो हाम्रो कल्पना भट्टराईले यही कुरा चाहिँ गर्नु आएको छ म सुनाउँछु है तपाईँहरूलाई त सायद जिल्ला अधिकारी कृष्णगिरी असम घर मेरो गुल्मी असममा जानुभएको कति भयो करिब करिब एक वर्षै भयो यहाँले यहाँको यो कार्यकालमा पनि अब आमाको नाममा नागरिकता अछामबाट वितरण भइसकेको रहेछ अलिकति त्यो केस भनिदिनु न अब मैले यो घुम्टी शिविर चाहिँ गाउँ गाउँमा लाने क्रममा असम एकता राज्यको ढङ्गबाट पनि सुदूर बस्छौँ चाहिँ पिछोडिको जिल्ला धेरै छ मोटर बाटो पुगेको छैन हिँडेर जानुपर्ने कठिन छ गाउँदेखि मान्छेहरू चाहिँ सहर मुकामसम्म नारीता बनाउन आउनको लागि धेरै गाह्रो छ त्यो सन्दर्भमा हामीले घुम्डिसिर चलाउँदाखेरि हामी गाउँ गाउँमा गयौँ गाउँ गाउँमा जाँदाखेरि वर्षौँदेखि नारी त नपाएका नारी त नपाएर वृद्ध त नपाएको वृद्धहरू अनि चाहिँ कुनै प्रमाण रेकर्ड नभएर आमा पहिचान भएको बुवा पहिचान नभएर नारी नपाएका चाहिँ केही मान्छेहरू भेटियो तिनीहरूलाई नायरता दिने सन्दर्भ मैले टुमाखाट गाविसमा सञ्चालित एकीत घुम्थेँ शिविरमा एकजना महिला आउनुभयो उहाँले चाहिँ अब यो फ्याउलीले पनि उहाँकै हो छोरा भन्ने खालको कुरो गर्नुभयो उहाँले चाहिँ अब बजार मलाई पनि थाहा छैन बम्बईतिर बस्दाखेरि चाहिँ अब ब यो भन्ने आइडेन्टिफाइड छैन उहाँले एकदम बगैँचा साथ भन्नुभयो मैले त भनेपछि मलाई चाहिँ यसो लाग्यो साथीले आमाको नामबाट नायरता दिने भनेको छ नेपाली नागरिक हो गाउँले पनि यहीँको चाहिँ जनर उसकै छोरा हो भनेर छन् उनले पनि मेरो छोरा हुन् भनेपछि तपाईँको छोरा हो भने तपाईँले सानाखात गरेर बुवा पहिचान होइन बुवाको चाहिँ छाना कुलम हुँदैन तपाईँको आमाको नाम हुन्छ नायरता दिन्छु हुन्छ भन्नुहुन्छ भनेपछि उहाँले चाहिँ खुसी भएर चाहिँ हुन्छ सर त्यसो भए त मलाई एकदमै ठुलो प्रदान हुन्छ सर मलाई चाहिँ अब आमाको नामबाट नायरता पाइन्छै पाइनँ भनेर आएको सर पाउने भयो त म सधैँ खुसी छु भनेर लिनुभयो अर्को पहिले सुरुमा चाहिँ सानैमा बिहा गरेर बच्चा जन्मे छोडेर गएको बुवाले नायरता नबनिदिएको तँ कहाँ छ भन्ने कुरो लापत्ता भएको मलाई चाहिँ बुवासँग पनि नाता कायम गरेर उसले उसबाट चाहिँ आमाले उसबाट मैले चाहिँ नारीता लिनै लिँदैन अब छोरी मेरो नामबाट हुन्छ भने चाहिँ भनिदिनु सर होइन भने मैले चाहिँ अब बुवा खोल्ने भन्ने कुरो हुन्न ऊ मेरो लागि चाहिँ मरे सर छ मलाई पालन पोषण गर्दैन तपाईँले चाहिँ कसरी दिन सक्नुहुन्छ भने सर मेरो छोरी हो अब सबैलाई गाउँले थाहा छ महिलाले त्यस्तो खालको ऊ राखेपछि अब तपाईँ आफै एउटा त्यस्तो खालको बोल्ड डिसिजन गर्नुहुन्छ भने राम्रो कुरो हो तपाईँको छरियो हुन्छ भने त्यो महिला बच्चो पढ्दैछ प्लस टूमा अब त्यो केही हुँदैन तपाईँले शनाखत गरेर तपाईँको नामबाट लिँदा हुन्छ सबै बुवाको प्रमाण भेटाउन सक्नुहुन्छ भने त्यसरी लिनु नि त भने मैले त्यो अब घुम्टिसकेर मैले आमाको नामबाट दुईवटा नागरिकता जारी अनि त्यो नागरिकतामा चाहिँ त्यो बाबुको नाम ठेगान लिने ठाउँमा खाली नै छोडिदिनु भयो हजुर खालि आमाको नामबाट मात्रै आमा मात्रै त्यहाँ उल्ने भयो बाबुको त अब ठेगाान नभएको हुनाले उहाँले चाहिँ बाबु होइन म मात्रै हो ओसुल गार्डन टोटल्ली बाउ हुँदैन भन्ने खालको आमाले त्यस्तो खालको ढिलो गर्नु हो अब नेपाली नागरिक हो आमा छ बगेर आमा नामबाट दिने भनेपछि त आमाले चाहिँ आफू चाहिँ गार्डन बसेर अथवा आफ्नो नामबाट चाहिँ आमाको नामबाट चाहिँ नायरता नपाउने ना कुरै भएन त राज्यले चाहिँ आमा नामबाट नायरता दिने ना भनेको हामीले चाहिँ त्यसैलाई विरोध प्रयोग गर्नुपर्छ खास गरी बुवाहरूको पैसा त्यस्तो चाहिँ रेप देशमा परेर चाहिँ बता अथवा बलात्कारबाट चाहिँ बता जन्मेका अथवा सन्दर्भमा अब यहाँले यसरी विवेक प्रयोग गरेर कानुनलाई कार्यान्वयन गर्नुभयो दिनुभयो तर कति ठाउँमा अरू ठाउँमा हेर्ने हो भने यस्ता आमाको नामबाट नायरता पाएको केसहरू एकदम थो रहेछन् धेरै ठाउँमा चाहिँ जिल्ला स्तरमा जिल्ला प्रमुखले नै सहयोग नगरेर अथवा नदिएका कारण नपाएको भनेर हामीले सुन्यौँ कति ठाउँमा दिइँदो रहेछ कि अब कानुनअनुसार चाहिँ अब आमा वा बाबा नेपाली हुनुहुन्छ भने वंशज भनेर भनिदिएको रहेछ अनि अब दिँदाखेरि पत्ता नलागो भनेर दिने नदिने मंश होइन भनिँदो रहेछ के भन्नुहुन्छ यस्तो भइरहेको हामीले यो कानुन कार्यान्वयन गर्ने सन्दर्भमा कानुनका पुरै चाहिँ शब्द व्यवसाय गरेर दफा दफा गरेर हामीले कार्यान्वयन गर्न नेपाल जस्तो देशमा विशेष गरी यो पिछाको क्षेत्रमा धेरै गाह्रो छ अधिकांश मान्छेहरूले तोकेका प्राप्त धेरै कम डकुमेन्ट मात्रै लिएर आउँछन् अब हामीले चाहिँ खास गरी विवेकै प्रयोग गर्नुपर्छ मान्छे नेपाली हो वंशजै हो उसको बाउमा चाहिँ नेपाली नागरिक हो वंशजको आधार नायरता लिएछ भने बाउ वा आमा कुनै एकजना भइसके जस्तो उसले नागरिकता पाउने पुरा भगदार उसमा भएको मान्छे हामीले चाहिँ त्यसरी चाहिँ शादी व्यक्त गरेर परीक्षागत रूपमा अवजाउनु हुन्न कि भन्ने लाग्छ मलाई अब खास गरी चाहिँ मान्छे नेपाली हो नारीकै हो भने त्यसलाई नायरता पाउनबाट वञ्चित गर्नुहुन्न हामीले दुई पर गरेर नेपाली नारीको हो भन्ने कुरो हन्ड्रेड पर्सेन्ट ग्यारेन्टी छ मलाई ग्यारेन्टी छ म चाहिँ त्यसमा कन्फिडेन्ट छु भने मैले नायरता किन जारी नगर्नुहोस् आमाको नामबाट त्यसमा त कुनै समस्या नै कानुनले पनि त्यस्तै बच्चाहरूको चाहिँ आमाको नामबाट नायरता जारी गर्ने भनेरै वास्तवमा चाहिँ नायरता यनियाले आएको जस्तो लाग्छ अब आफ्नो आफ्नो बुझाइ पनि हो पुरानो चाहिँ शिक्षाबाट काम गरेको सार्टिफिकेटले काम गर्दाखेरि हिसाबले काम गर्दा केही जटिलताहरू चाहिँ देखेका अब आउनबाट म्याएर दिन नमान्ने के के भन्ने कुरो अब यो खास कारण का गर्ने सन्दर्भमा कानुनको त्यसको मकसद भन्छ त्यसको मुख्य कुरो मकसद बुझ्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ मकसद बुझ्ने भनेको चाहिँ के यही विवेक प्रयोग गर्नुपर्छ भन्नुभएको हजुर हजुर अब नायरतामा जटिलता उत्पन्न भएको जस्तो केही महिलाहरू चाहिँ घरमै बसिरहनु भएको बिहा भएपछि सम्बन्ध विश्व पनि नभएको कानुन रूपमा बाबुआमाले चाहिँ पालिराखेको अवस्था घर जानु नहोरले त्यो पहिलो बिहारी श्रीमानसँग सम्भवै छैन नयाँ पनि बिहा नहुने त्यस्तो महिलाले नायता पाउने नभए त त्यसो सन्दर्भ पनि घरबाट चाहिँ बाबुआमाले शनाखात गरेर दिँदा हुन्छ भन्ने खालको परिपत्र जारी गर्छ अब यो आएका कुराहरू पनि हेर्नु पऱ्यो र अपड्रेडेड पनि हुनु खास गरी चाहिँ हामीले चाहिँ तपाईँको त्यो मकसद के हो त्यसलाई पत्ता लगाएर विवेक प्रयोग गरेर नेपाली नारी हो भने नागरिक त पार्नबाट वञ्चित गराउनुहुन्न हाम्रो प्रशासनको काम के भने जनताको सेवा गर्ने र त्यो चाहिँ कानुनको दृष्टिमा चाहिँ गम्भीर त्यसको उल्लङ्घन नहुने त्यो कुरालाई बुझ्नुपर्छ र खास गरी उनीहरू चाहिँ नेपाली नागरिक हुन् वंशै हुन् भने चाहिँ अब त्यही परमाणुहरू जुटाउन सबैले सक्दैन गाउँ घरमा परमाणै नभएको मान्छेहरू कति धेरै मान्छेहरू भेटेँ मैले केही तर नभएको तर त्यहीँ वर्षौँदेखि बसिरहेको साठी सत्तरी वर्षको मान्छेले नपाएको अवस्थालाई पनि त्यसलाई हामीले पोजिटिभ व्याख्या गरेर दिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ यस्ता खालका सिटिओ भयो भने त कानुनले भने बमोले आमाको नामबाट नागरिकता पाउँछन् नि अब अहिले भने साह्रै आसपो लागेर आए तै नानी बाबु कसैलाई अब छाड़ी छाडिदिने अब कसैको लोग्ने बेपत्ता भाका कोही कुमारी आमा अनि तिनका छोराछोरी यो देशका नागरिक होइनन् र नागरिकता नपाउन ना ल हँ भन् नानी अब हामीले देखिहाल्यौँ नि पाउने जति कति खुसी छन् हरेक काम गर्दा अब तिनीहरूले नागरिकता प्रयोग गर्न पाउँछन् अब नपाउनेले कति दुःख भोगुन् उनीहरू त आफ्नै देशमा पनि पढाइ भएर बस्नु पर्या छन् हजुरआमा तपाईँ थाक्नु भयो जस्तो छ म सघाउँछु तपाईँलाई अब सकिने बेलामा चाहिँ सघाउँछु भन्छ अब अर्को दिन सघाउनु नि त ल अब राम्ररी बस्नु होला के अब म बुढी आएर फतफत फतफत गरी भन्नु होला के गर्नु म त यस्तै हो अब जानुभन्दा अगाडि चाहिँ अब केही कुरा तपाईँलाई सोध्न मन लागेछ भने केही भन्न मन लागेछ भने यो ठुली बजेको इमेल इमेल अनि एन्टेना फाउन्डेसन नेपालको पोस्ट बक्स नम्बर चौबिस दुई सय पच्चिस काठमाडौँमा चाहिँ पनि अब त्यसपछि एक स्पेस दिनुहोस् त्यसपछि आफ्नो कुरा लेखेर पाँच पाँच शून्य शून्यमा पठाउनु होला पठाउनु नि म त कुरेरै बस्छु है ल अहिलेलाई सबै उत्पादन टोलीका साथै के राजेन्द्र रिजाल रूली बजे बिदा होमस्कार मनोरंजन का मतदाता नामावली प्रकाशन सम्बन्धी निर्वाचन आयोगको सूचना दुई हजार असार मसान्तसम्म दर्ता गरेको फोटो सहितको मतदाता नामावली सबै गाविस र नगरपालिकाको ओडा कार्यालयमा यही श्रावण आठ गते प्रकाशन हुने प्रकाशित मतदाता नामावलीमा रहेको आफ्नो विवरणमा कुनै त्रुटि भएमा सच्याउन